एकला एकले जाने भो कस्तो मेरो रेडियो और पॉन एक से चार ठुपनो आठ मेगा हट प्रसूति तथा रोग संबंधी बिरामी का विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेंटर अर्पण एक सौ चार थोप्लो पांच मेगाहार्ज रो कार्यक्रम जस्ट फर इंजोय प्रेमी र प्रेमिका एकै ठाउँमा बस्दै थिए प्रेमिकाले भने तिमी कस्तै छौ प्रिय भने अनि प्रेमीले भने म त साहसी छु नि भनेर भने अनि केटीले आफ्नो प्रेमीलाई बिल्ला गर्दै भने केटा भनेको त इन्टेलिजेन्ट पो हुनुपर्छ साहसी त चुरोट पनि हुन्छ नि बाबु भने त्यसपछि केटाले पनि सोध्ये तिमी चाहिँ कस्ती छौ प्रिय भनेर भनौ उनले भने म त मायालु छु नि भनौँ भने अनि उनले पनि भने केटी भनेको त दयालु पो हुनुपर्छ मायालु त साबुन पनि हुन्छ नि प्रिय यही प्रेमी प्रेमिकाको गफ गफसँगै तपाईँलाई फेरि पनि स्वागत छ विश्रामपछिको समयमा प्रोग्राम जस्ट फर इन्जोय हासी मजाक केन्द्र म धुलुवा चाहिँ कालापारी बिष्णु नाति रमाइलो कुराकानी टक्कसँग गरिआएका छौँ गरी पनि रहेका छौँ अनि हिजो पाँच छजना ब्राजिलका फ्यानहरू दुई चारजना अर्जेन्टिनाका फ्यानहरू रुँदै मैले छेउ आएर भने दुलुवाजे के गरौँ भने म यसभरि ब्राजिलका फ्यानहरू अलिकति बढी हाँसबुला खाऊ दिनमा अर्जेन्टिनाका दिन फ्यानहरू दिनमा कमसेकम एउटा दुईवटा बहिनी खाऊ त्यही खाऊ गोल पछ्याऊ भने हाँस्दै गएपछि यो विश्वकपले पनि जात्रा गरौँ इत ल्याटल थाहा कि थाहा होइन ए भि जात्रा गरौँ भने सिमान अब नेपालमा आफ्नो मन परेका टिमले हारेको झोकमा आत्महत्यासम्म पनि गरिए तर अब हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि नेपाल पुगेको छैन ने विश्वकपमा नेपालै पुगेर हारे पनि आत्महत्या गर्नु हुँदैन भन्ने आवाज दुल्लो गरेको छ खेल हो हार जित भइहाल्छ आज हार्नेले भोलि चाहिँ जित्छ भोलि जित्नु पर्सि हार्छ अनि हार्दाखेरि गुमाएको ज्यान जित्दाखेरि फिर्ता आउँछ कहिल्यै ल यसपालि चाहिँ नि आफ्नो मन परा टिमले हार्यो आत्महत्या गऱ्यो अब अर्को पटक जित लरे आफ्नो मन पराए टिमले त्यति चाहिँ त्यो आत्महत्या गरेपछि फुट्दा आइन्छ त्यही भएर यो ज्यान साँचेर राख्नुहोस् कम्तीमा एक सय वर्षसम्म साँचेर राख्नुहोस् एक सय वर्षसम्म कालले लएन भने अनि एक सय वर्षसम्म पनि आफ्नो मन पराएर टिमले जितेन भने त्यति बेला ठोकिदिनुहोस् आत्महत्या कसैको नाति <laughs> यो चाहिँ दुलुवादीको एक्सक्लुसिभ अफर हो यो अफर जसले लियो त्यसले जिन्दगी जिउर जान अनि जसले लिएन त्यसले जाँदैन क्या एउटा नाति थियो हाम्रो नजिकै क्या अनि यो गाउ फुटबल हेरौँ भने मैले जर्मनी र अर्जेन्टिना अँ हेरेँ हेर बाजे भनौँ के हो त भनेको अँ जर्मनीले एक छक्का हान्यो अनि जा लास्ट अब एक रन लियो अनि यता अर्जेन्टिनाले चौगा छौका हान्नै सकेन अरे ए अब कहिले फेरि कहिले ब्राजिलको त साथी गयो भन्छ फेरि एक दुई दिन आउँदै यस्तो पनि हुँदोरहेछ त्यही भएर लसो लाउनु लगाएको कहाँबाट हो काँसो लगाउने बित्तिकै अलिक गाह्रो हुन्छ क्या फेरि त्यहाँबाट काँसो लाउनुभन्दा पहिले चाहिँ टक्क विचार गर्छ कन्ट्रोल गर्न कन्ट्रोल के माई सेल्फ के भन्छ अरे कन्ट्रोल एउटा सेल्फ भन्छ अरूलाई होइन अब आफूले कन्ट्रोल माई अङ्ग्रेजी जान्दिनँ नजाने चाहिँ नाति नातिनु माइन गर्नु थाहा छ नेपालमा नेताहरूले नेपालको स्थिति कस्तो बनाइदियो भन्दाखेरि सयौठुङ्गा फुल्का हामी एउटै माला नेपाली भन्न पनि हामीलाई अब लाज लाग्न थालिसक्यौँ किनकि एउटै पार्टीभित्र पनि नेताहरूको गुट उपगुट अनि पुरै जति पार्टी फुटाउने यस्ता यस्ता षड्यन्त्र बढी हुने त्यही भएर अब त सयौँ ठुङ्गा फुलका हामी एउटै माला नेपाली होइन अनेक जातका नेता हामी एउटै पद सबा बेची पेट पाल्छौँ अनि हुन्छौँ गद गद प्रकृतिका कोटी, कोटी। घुसखोरीका नायक नंगो नाच देखाउने का गायक ज्ञान छैन शान्ति छैन मैसासुरका सन्तान लाउन हुन्न खान हुन्न किन चाहियो विधान जे गरे नि चुप बस्ने जनता छन् कमला हरले चुसी भ्याको, जय जय ने कस्तै छ हौ दाजी अब यस्तो भनिदिन्छ हो किनकि अब नेताहरूले पुरै उनी बनाइदियो क्या निराशै बनाइदिए जनताहरूलाई त्यही भएर संसारमा कहिले पनि भन् भर पर्ना नहुने कुराहरू म नादी दार्जीलाई भन्छु एनटिसीको नेटवर्क एनसेलको ब्यालेन्स फेसबुकको फ्रेन्डसिप नेपाल विद्युत प्राधिकरणको पावर यी चारवटा कुराको कहिले पनि भर नपर्नु जुनसुकै बेला धोका दिन सक्छन् सकिग नि अब यति भनेदेखि त्यही भएर अब त नेताहरूले किन यसरी भ्रष्टाचार गर्न अगाडि बढ्यो भने त एउटा अचार आएर बजारमा नाम भ्रष्ट अचार होइन अनि विज्ञापन कसरी आउँदो त्यसको नि नेपाली नेताहरूको मनपर्ने आचार भ्रष्ट आचार लामो मुक्त भ्रष्ट अनि प्रचण्डले हातमा समाएर भन्छन् मेरो पहिलो रोजाइ तपाईँको नि भने यताबाट बामदेवले भन्छन् फेरि मेरो पनि बेस्ट आचार सर्वद्र बजारमा उपलब्ध छ लालचयुक्त इमान्दारी मुक्त भ्रष्ट आचार है विज्ञापन है एउटा विज्ञापन पनि ए साथी फोकनमै गरिदियो अगाडि पैसा माग्नुपर्ने है भ्रष्टाचारको विज्ञापन फाटै फोकनमै गइहाल्ने ओहो के गर्ने होला त हो ल यस्तै छ हेर्नुहोस् अब डेर्सी छेक्किएको नि है नादी डेर्सी जुन के हो थाहा होइन फेरि आफूलाई अङ्ग्रेजी अहिले एउटा नानीले भनेर चाहिँ मैले पनि छेउदिएँ त्यही भएर अनि एउटा भ्रष्टाचारी नेता थिएँ क्या मैले चिनेको अब भ्रष्टाचारी धेरै छन् मैले चिने चिनेर चिने तर उनीहरूले नि मलाई चिन्यो मैले नि उनीहरूले चिने कम छन् कि नादी एउटा चाहिँ चिने उसले पनि चिनेको थिएँ भ्रष्टाचारी नेता म त ठारै भनिदिने हो न ती नेताले अलिक कार्यक्रम सकेपछि फोन गरौँ डराउँदा गएको मर्ने बेला भइसक्यौ कि डराउनु अनि मैले भने ए नेता नेताज्यू प्यारो नेताज्यू अनि यसरी भ्रष्टाचार किन गर्नुहुन्छ भनेर त उसले के भने हेर्नुहोस् दुलुवा बाजे मलाई नेपालको माया नभएको होइन माया त मुटुभरि छ तर माटो खाएर पेट नमारिँदो रहेछ क्या डुलुवा बाजे अरे देशको माया गर्ने भने त के भन्छ माटो खाएर पेट भरिन्न त्यही भएर भ्रष्टाचार गर्नुपर्छ भन्ने कुरा हो अब नातिले अवेला हो भने खन् तै पनि केही एउटा अन्तिम जाँदा जाँदै तिनजना जडियाहरू ट्याक्सीमा बसेछन् अनि ट्याक्सी ड्राइभरले थाहा पाए यिनीहरू एकदम जाँड खाएर था, माता छन् <laughs> थाहा था उनले ट्याक्सीको इन्जिन स्टार्ट गरे अनि एकछिन घुँ घुँ घुँ भुँ गरे एक प्लेटपटाएर सी दबाएसी अनि इन्जिन बन्द गरेर भने ल तपाईँहरू ठाउँ आइपुग्यो झर्नुहोस् पहिलाले पैसा दियो पहिलो झर्नीले तिनजनाको भाडा दोस्रोले थ्याङ्क यू भनेछ तेस्रोले गाह्रोमा एक ठप्पड हानेछ ड्राइभर डेरा आएछ ओहो यसले त थाहा पाएछ क्या गाडी नै रोकेर राखेको भने सोधेको छ किन ठप्पड हाने भनेर सोधाए त त्यसले दियो अबदेखि ट्याक्सी कुदाउँदाले बिस्तारै हाँक्ने गर मेरो यहाँ सात कति कुदाएको कुदाउनु हुँदैन अरे यस्तो भरि भाउ लौ नाति हाँसेर बिताउनुहोला समयहरू स्वस्थ रहनुहोला व्यस्त रहनुहोला हाँसेर जिन्दगी बिताउनु होला यही भन्दै यतिसम्म हामीलाई सुनेर बस्ने सम्पूर्ण नातिनातिलाई धन्यवाद डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत विश्वको जुन सही क्रममा रहेर सुन्ने नातिनातिलाई धन्यवाद अर्पण सबैको लागि सबैको लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच भेग आजमा भोलि फेरि छ कारण परिवारलेसम्म राज राजनाति होइन विष्णु नातिलाई धन्यवाद आ म ति लो वजि नि बिदा हुन्छु नमस्कार तिम्रो मन त चकु छुरी ओ मन सने तिम्रो पूरा मुटुमा हजुरले दिमाग गर्दै पूरा बेप तन्ने